अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइन संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईलाई स्वागत छ म सुजिता हमाल स्थानीय नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आगामी संविधान सभाको चुनाव जित्नका लागि पार्टीभित्रको गोट उपकुटको अन्त्य हुनुपर्ने भन्दै यसको सुरुवात चितवनबाट गर्न नेपाली काङ्ग्रेस चितवनलाई निर्देशन दिनुभएको छ केन्द्रीय स्तरको गोठ उपकुटलाई मिलाएर लाना आफू तयार रहेको स्पष्ट पार्दै देवालले काङ्ग्रेसले बहुमत नल्याए फेरि पनि संविधान बन्न नसक्ने बताउनु छ नेपाल भूतपूर्व सैनिक संघको मध्यमाञ्चल सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको आज नारायणगढमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले नेपालमा स्थायी रूपमा प्रजातान्त्रिक संविधानका लागि काँग्रेसले बहुमत ल्याउने पनि बताउनु भएको छ काँग्रेस संविधान सभाको चुनावी प्रक्रियामा गइसकेको बताउँदै नेता देउवाले मुख्य प्रतिस्पर्धी परति दलबीच गठबन्धन हुने नसक्ने दावी गर्नुभएको छ स्थायी शान्ति र प्रजातान्त्रिक संविधान बिना देश विकास हुनै नसक्ने उहाँले जिकिर गर्नुभयो नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेलले नयाँ उद्योग नीति ल्याउने आफ्नो प्रयास असफल भएको स्वीकार गर्नुभएको छ विगतमा नीति ल्याउन आफूले प्रयास गरेको भए पनि विभिन्न अवरोधका कारण नसकिएको प्रस्ताउनु भएको छ चितवन उद्योग संघको चौथो साधारण सभा एवं सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै पौडेलले आगामी दिनमा बन्ने कृषि नीतिमा कृषि र पशु बिमा कार्यक्रममा समावेश गर्ने आश्वासन दिनुभएको छ नेपाल सरकारले कृषिमा वित्तीय लगानी बढाउने प्रयास ै मुख्य सचिव पौडेलले कृषिको व्यवसायीकरण नभई देश विकास सम्भव नभएको दावी गर्नुभएको छ यसैबीच नेपाल पत्रकार महासंघ चितवन शाखालाई औद्योगिक पत्रकारिता पुरस्कार प्राप्त भएको छ चितवनको औद्योगिक विकासमा चितवनका सञ्चार कर्मीले योगदानको उच्च मूल्याङ्कन गर्दै चितवन औद्योग संघले एक्काइस हजार नगद राशिको पुरस्कारले नेपाल पत्रकार महासंघ चितवनलाई सम्मान गरेको हो संघको चौधौ साधारण सभा सा तथा सातौ अधिवेशनको उद्घाटन समारोहमा पुरस्कार प्रदान गरिएको हो पुरस्कार एसी यसैबीच नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष जनक अर्यालले आज एक विज्ञप्ती जारी गर्दै पुरस्कारले चितवनका सम्पूर्ण संचारकर्मीको हौसला बढ़ाएको बताउनु भएको छ पुरस्कार बापत रकम शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा राखी पत्रकारको हितमा काम गर्ने शाखा अध्यक्ष अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेलले समतामूलक समाज निर्माणको हतियार शिक्षा भएको बताउनु भएको छ शिक्षामा पनि कम्प्युटर शिक्षा समाजको हरेक क्षेत्रमा पुर्याउनु पर्ने उहाँको भनाइ थियो शिक्षाको सही सदुपयोग र पहुँचमा राम्रो व्यवस्थापन गर्न नसके शिक्षा विभेद सिर्जना गर्ने पौडेलले बताउनु भएको छ पूर्वी चितवनको नेपाल उच्च माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालयको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले समतामूलक समाज निर्माण गर्दै भावी पिँढीलाई अन्धकारबाट बचाउन कम्प्युटर शिक्षाको आवश्यकता औलाउनु भएको थियो पौडेलले अब सूचना प्रविधि जानेका र नजानेका दुवै वर्गको विद्यार्थी हुने अवस्था आएको बताउनु भएको छ शहरी क्षेत्रका विद्यार्थीको कम्प्युटरमा सहज पौज भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँच नहुने भएकाले त्यस क्षेत्रमा ध्यान दिन शिक्षा मन्त्रालयका अधिकारीलाई उहाँले निर्देशन समेत दिनुभएको छ खड्दादेखि नै कम्प्युटर चलाउनु पर्ने नीति भइसकेकाले कम्प्युटर शिक्षा दिनुपर्छ उहाँले भन्नुभयो यस्तो शिक्षा नलिनेहरू लोकसेवाबाट पनि वञ्चित बन्नुपर्छ त्यसैले कम्प्युटर शिक्षा आवश्यक छ सो अवसरमा मुख्य सचिव पौडेलले सबैलाई एउटी शिक्षा दिन र गुणस्तरीय शिक्षा दिन शिक्षकहरूलाई निर्देशन समेत दिनुभएको छ विभिन्न संगठनमा लागेर नेता बनेका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको अध्ययनले देखाइसकेको भन्दै उहाँले विद्यार्थीलाई खोक्रो आडम्भ नसिकाउन आग्रह गर्नुभएको छ नेपाल उत्सवमाविमा शुरत गरेको कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालय रिसर्च सेन्टरको रूपमा रहने भन्दै मुख्य सचिव पौडेलले असफलता भए विद्यालयले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिनुभएको छ कार्यक्रममा शिक्षा सचिव सोमलाल सुवेदीले शिक्षामा लागत अनुसारको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ शिक्षाको महत्व सबैले बुझ्दै भन्दै उहाँले नेपालीले शिक्षामा गरेको लगानीलाई विश्वव्यापी बनाउन र गुणस्तर शिक्षा उपलब्ध गराउन तर्फ सोच्ने आएको बताउनु भएको छ कार्यक्रममा गएर आवश्यक नेपाली संघका अध्यक्ष जीवा लामिछानेले विभिन्न कारणले विदेशमा पुगेका नेपालीहरू आफू स्थापित हुने आफूले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न इच्छुक रहेकाले त्यस्ता विद्यार्थीको सहयोग लिन सक्नु पर्नेमा जोड दिनु छ त्यस्तै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले शिक्षण सिकाइ प्रभावकारी नभए विद्यार्थी र अभिभावकमा अन्याय ठहरने भन्दै उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नु भएको छ शिक्षकको पनि शिक्षकको पनि वरियता क्रम छुट्याउने र त्यसै आधारमा शिक्षकको सम्मान गर्ने र काम गर्न नसक्ने भन्ने ठाउँ छान्नुपर्ने उहाँको तर्क थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर शिवराज गौतम लाइब्रेरी फाउन्डेसनका शरद बाबु श्रेष्ठ विद्यालयका प्रचार गोपाल शर्मा आचार्य लगायतले बोल्नु भएको थियो नेकपा एमाले चितवनको वैचारिक तथा सांगठनिक सुदृढीकरण पूर्वीको रतू भएको छ नेकपा एमाले संविधान तयारीको लागि घर अभियान शुरू गरेको नेकपा एमाले चितवनका अध्यक्ष जे एन थपेलियाले जानकारी दिनुभयो यही बैशाख सत्र गतेदेखि एक महिनासम्म जनताको घर दैलोमा संगठनात्मक र वैचारिक रूपले पार्टीलाई सुदृढी गरौं भन्ने जनताको खरैली अभियान गरिएको पार्टीको मासमा पुराउँदै जनताको समस्या सुन्ने र समस्या नेकपा एमाले क्षेत्र नम्बर दुई कि सहसचिव विमला दुवाडीले जानकारी दिनुभयो रत्नगरको ओडा नम्बर बाह्र सुब्बा चुकमा एक औपचारिक कार्यक्रम पश्चात पार्टी अध्यक्ष जीएन थपलियाले टोली इन्चार्ज गोविन्द भट्टराईलाई पार्टीको झन्डा र प्रचार प्रसार सामग्री हस्तान्तरण गर्दै घरतैलो अभियानको शुभारम्भ नेकपा एमालेको घरतैलो अभियान अहिले भरतपुर र रत्नगर नगरपालिकाका विभिन्न ओडा सहित गाविसहरूमा समेत सञ्चालन भइरहेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत जंगलको पर्यावरण संरक्षणका लागि टिकौलीमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ रोटरी क्लब अफ रत्नगरको सक्रियत र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा शौचालय निर्माण गर्न लागि निर्माण गर्न लागि शौचालयको आजनल डिस्ट्रिक्ट तीन दुई दुई नेपाल र भूटान च्याप्टरका निवर्तमान असिस्टेन्ट भोषराज कौडेल रोटेरी रत्नगर का प्रेसिडेन्ट डा विजयराज पौड़ रोटे क्लब अफ रत्नगर सभी ओल्स रूप में शिलान्यास पैंतीस लाख को शौचालय निर्माण क्लब अफ रत्ननगर का प्रेसिडेट डा विजयराज पौड़ जानकारी दरण्डा भारत जंगल क्षेत्र में धेरी मानव विशर विश्वजन होने गण वातावरण संरक्षण का जंगल छे छह पनि रहेकाले शौचालय निर्माण गर्न लागि पौडेलले बताउनु भएको छ कार्यक्रममा रतनगर नगरपालिकाका कार्यकारी अधिकारी पुरूषोत्तम सापकोटा रतनगर उद्योग वाणिज्य संघका अध्यक्ष देव कुमार कर्मचारी पूर्व नगर प्रमुख नारायण वन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठ एकीकृत नेकपा माओवादीका नगर इन्चार्ज कृष्ण सापकोटा नेपाली काङ्ग्रेसका नगर अध्यक्ष रूपन राज नेकपा महालेका नगर सचिव रामहरि लम्साल राष्ट्रिय जनमोर्चा नेपालका इन्द्र पौडेल राप्रपा नेपालका नगर अध्यक्ष गोकर्ण अधिकारी पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु घिमिरे टिकौली सामुदायिक वनका अध्यक्ष बुद्धि विकल लगायतले बोल्दै शौचालय निर्माणपछि वरण्डा भार क्षेत्र सफा र स्वच्छ बताएका थिए नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाढी शाखाले विद्युत चोरीमा संलग्न स्थानबाट पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणका शाहीकीय ऋषिकेश शर्माको नेतृत्वमा गएको टोलीले पिठुवाहखानी जुटपानी पदमपुर रत्नगरबाट उनीहरू पक्राउ गरेको हो पक्राउ पर्नेमा चार महिला र चौध जना पुरूष रहेका छन् वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले पिठुवाट आठ जना पदमपुरबाट पाँचजना दाहखानीबाट तीनजना जुटपानी र रत्नगरबाट एक एकजनालाई पक्राउ गरी प्राधिकरण फोर मेन नेपालले जानकारी दिनुभएको छ पक्राउ परिकाहरूलाई प्राधिकरण नियमानुसार जनिवनातिरै छाडिएको उहाँले बताउनु भएको छ साथै टोलीले दुई थान पानी तान्ने मोटर र एक थान टिभी पनि बरामद गरेको छ बिहान पाँच बजे गएको चुवावट नियन्त्रण टोलीमा पन्ध्रजना प्रहरी र पच्चिसजना प्राधिकरणका कर्मचारी सहभागी थिए प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकको लाइन समेत काट्ने कार्यलाई जारी राखेको जनाएको छ Music उनको मंगलपुर र भरतपुरको शरदपुर क्षेत्रमा बर्ड फ्लू फैलिने क्रम नरोकिएपछि तत्काल परीक्षण गरी नष्ट गर्न पशु सेवा विभागले नयाँ रणनीति अपनाएको छ जिल्लामा रहेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले एन्फून्जा पोजिटिभ देखाएपछि केन्द्रीय प्रयोगशालामा पठाएर प्रमाणित भएपछि मात्र कुखुरा नष्ट गरिँदै आएको थियो यसै गरी नष्ट गर्दा झण्डै एक हप्ताको समय कुर्नुपर्दा फमका कुखुरा मरिसक्ने अत्याधिक रूपमा फैलिने कृषकले बिक्री सक्ने लगायत समस्या देखिएपछि विभागबाट चितवनका लागि खटिआएको उपमहानिर्देशक उप डाक्टर रामकृष्ण खतिवड़ाको टोलीले स्थानीय व्यवसाय र विशेषज्ञसँग छलफल गरी स्वनिर्णय गरेको हो मंगलपुरमा छ फाउ र भरतूरमा तीन ठाउँमा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट गरिसकेको छ चितौन राष्ट्रिय निकुञ्ज भित्रे पने बिगौं जग्गा विभिन्न स्थानमा अतिक्रमण गरिएको छ अतिक्रमणमा परेको कैयौं जग्गामा मानिसको बसोबास बस्ती नै बनाइएको क्षेत्र हटाउन निकुञ्जले पटक पटक प्रयास गरे पनि सफल हुन सकेको छैन निकुञ्जको क्षेत्र पर्ने तीन जिल्ला मकानपुर चितौन र नवलप्राँचीमा भूमि अतिक्रमण गरी बस्ती बसालिएको छ मकनफुरको सुनाचुरी चितवनको माडी बान्दरझुला र नवलप्राचीको त्रिवेणी क्षेत्रमा निकुञ्जको कयौं बिगा जमीन अतिक्रमण भएको कुञ्जले जनाएको छ संस्कृत बिगा लिने तथा धार्मिक पर्यटनको गन्तव्यका रूपमा परिचित यो धाम पन्ध्र वर्ष अघि नै अतिक्रमण गरिएको थियो अतिक्रमण गरी अहिले ठुला ठुला भौतिक निर्माण गरिएका छन् त्रिवेणी धाममा पन्ध्र करोड़ लागतको सुविधा सम्पन्न दुईवटा एक हजार जना अट्ने ठूलो सभा हल बनाइएको छ निकुञ्जका सहायक संरक्षण पौडेलले संरचना तयार भएपछि धार्मिक परियोजनका लागि भन्दै प्रस्ताव आएकोमा निकुजले स्वीकृत नदिएको बताएका छन् पूर्वी सेक्टर अन्तर्गत मकानपुरको सुनाचुरी र माडीको अयोध्यापुरी बाँदर जिल्लामा झनै ठूलो परिणाममा अतिक्रमण गरिएको पौडेलले जानकारी दिनुभएको छ अनुसार सुनाचुनीमा एक सय चौन्न हेक्टर तथा बाँदर जिल्लामा चार सय पचास हेक्टर भूभाग अतिक्रमणमा परेको छ चितवन सुन सुन व्यवसायी जिल्लाका का सभी सुन पसल तीन दिनदि बंद करें आंदोलन में उतरिग सेवाग्रही मार परिन्न उन्हीं माग अनुसार सुनको को आपूर्ति होना न सकते सुन पसल अनिश्चित कालका का लागी बंद कर आंदोलन था बीह लगान का बेला सुनपसल ठप्प भारण त्यसै फर्कन बाध्य भएका छन् केही महिना अघिसम्म चितवनमा हप्तामा पाँच किलो सुन आउने गरेकोमा अहिले हप्तामा दुई किलो मात्रै सुन आउने गरेकाले सुन अभाव भएको सुन साँद व्यवसायी संघ चितवनका अध्यक्ष विपेन्द्र रामदामले बताउनुभयो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाको पाँचौ साधारण सभा तथा चौथो अधिवेशन भएको छ बचौली गाविसका सचिव तेजेन्द्र नाथ ला को कार्यक्रममा कोषाध्यक्षा सचिव गोकर्ण गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो अधिवेशनले सीताराम कुमारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ समितिको उपाध्यक्ष गोकर्ण गिरी सचिवमा नमिन नेपाल सहसचिवमा लिला बहादुर अधिकारी सह कोषध्य महतो चयन हुनु भएको छ त्यस्तै समितिका अन्य सदस्यहरूमा ईश्वरी परियार कपिल रेग्मी राजकुमार श्रेष्ठ रमेश अधिकारी रहनु भएको छ रेवान सौराहका अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय होटेल संघका अध्यक्ष नारायण भट्टराई रेवानका पूर्व अध्यक्ष पुरषोत्तम श्रेष्ठ युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष बलराम दाहालले लगायतले बोल्नु भएको थियो अब पालो अर्पण जनावजमा हाम्रो प्रश्न छ आगामी चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँग चुनावी एकता हुन सक्ने भनेर ए माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति प्रति विचार के छ ए हुन सक्ला बी कुनै पनि हालतमा हुँदैन सी जनतालाई आँखामा छारो हाल्ने मेसु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 कालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा सड़क खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलेन मोगलेन नौबिसे काठमाडौँ सड़क खण्ड मोग्लेन दमौली पोखरा सड़क खण्ड र नारायणगढ़ फ्रासे बोटो सड़क खण्ड पनि खुल्ला छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफी ख़बर। ट्राफी ख़बर।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 पालु सामुदायिक आवाजको अचितुवन लगायत देशभर नै अहिले पनि भ्रष्टाचार र अनियमितता भइरहेका छन् सरकारी कार्यालयमा काम चाँडै गरिदिने भनेर पैसा असुल्ने र कतिपय कार्यालयमा विभिन्न शीर्षकमा अनियमितता भइरहने गरेका छन् प्राप्त भ्रष्टाचार र अनियमितता रोक्नका लागि के गर्न सकिएला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका थियौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै यो सरकारी निकायहरूमा जुन प्रकारको अनियमितता र ढिला सृष्टि भएको छ यो चाहिने के अरे यो जनतालाई यसले प्रत्यक्ष असर पुऱ्याएको छ यो यसलाई रोक्नको लागि सरकारी निकायमा जुन अनियमितता हुन्छ यसलाई रोक्नको लागि एक नागरिकहरू सचेत जागरुक हुनुपर्छ यो भ्रष्टाचार लिने मात्र होइन दिने मान्छेले पनि भ्रष्टाचार गरेको ठहर यो लिने कुन ठाउँमा कति पैसा मागेका काम गरेर ढिला सृष्टि भने तिनीहरूलाई चाहिँ उपलब्ध निकायसम्म चाहिँ खबर गरेर यो भ्रष्टाचारलाई चाहिँ रोकथाम गर्नुपर्छ र अख्तियार जस्तो निकायलाई तल्लो तहसम्म ल्याएर अलि तथारूपका साथ यो भ्रष्टाचार र अनियमितता रोक्न प्रयास गर्नुपर्छ यसो गऱ्यो भने राम्रो हुन्छ प्रयास गर्नको लागि देशले आफैले नै अब त्यस्तो अनियमित क्रियाकलापहरू गर्नु हुँदैन राष्ट्रले कुनै पनि भ्रष्टाचारी जहाँ गरिएको देखिन्छ आफूले गर्न पनि हुँदैन र अरूले गरेको देख्ने बित्तिकै कडाभन्दा कडै सजाय दिनुपर्दछ राष्ट्रले पनि नयाँ नयाँ नियमहरू तोकेर त्यो गर्नुको लागि करप्सन हटाउनुपर्छ सर्वप्रथम भ्रष्टाचार भन्ने चाहिँ यो देशको चाहिँ ठुलो शत्रुको रूपमा चाहिँ रहेको रहे छ यसलाई चाहिँ सबभन्दा निराकरण गर्नको लागि चाहिँ कानुन चाहिँ एकदम सबल हुनुपर्छ कानुनको चाहिँ एकदम सही परिपालना हुनु पऱ्यो कानुन चाहिँ सही परिपालना परिपालना भयो भने अनि यसको यसमा चाहिँ बल्ल यसको रुकावट हुन सक्छ रोकथाम हुन सक्छ दण्ड नेता कम के अरे हुनुहुँदैन दण्ड नेता हुनुहुँदैन अनि पारदर्शिता पनि हुनु पऱ्यो अनि त्यसपछि जनता पनि सचेत हुनु पऱ्यो जनता सचेत भइदियो भने अब यो भ्रष्टाचार चाहिँ को नियन्त्रण धेरै हदसम्म चाहिँ कम गर्न सकिन्छ अब खास मुख्य रूपमा यिनै कुराहरू हुन् भ्रष्टाचार अन्त्यको लागि जुन सरकारी निकायहरूमा भ्रष्टाचार बढ्दै गएको त्यसको न्यूनीकरणको लागि सरकार उसमै कडा भन्दा कडा कानुनहरू बन्नुपर्छ होइन जनताहरूमा चेतनाको विकास हुनुपर्छ सही मान्छेलाई छनौट गर्नुपर्छ भ्रष्टाचार होस् अब यो भ्रष्टाचारको जुन कुरा छ अहिले जुन अहिले राष्ट्रको तत्काल एउटा सरकारको मुद्दाको रूपमा देखिएको भ्रष्टाचार अब साँच्चै यदि भ्रष्टाचार निर्मूल देश बनाउनुको लागि त पहिला जनता आफ्नै जागरुक हुनुपर्ने छ र हामी जुन ठाउँमा जसरी काम गर्छौँ त्यसरी आफ्नो काम छिटो होस् भन्ने हिसाबले दुई चार पैसा वास्तव नगरिने हामीले त्यहाँ दिने गर्छौँ यदि तपाईँले पाँच रुपियाँ दिनुहुन्छ भने त्यो सरकार एउटा सरकारी कार्यक्रममा एकजनाले पाँच रुपियाँ या दस रुपियाँ दिँदाखेरि त्यो त्यो दिनभरिको काममा कति पैसा हुन्छ र राष्ट्रको हिसाब गर्नुहोस् त दिनमा एक करोड भन्दा बढी पैसाहरू तपाईँ भ्रष्टाचारको लागि सहजै फालिराख्नु भएको छ त्यो पदबाट त्यो औदाबाट हँसिँदै हटाउन सक्नेसम्मको व्यवस्था गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरणुदायिक आवाज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 फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईसँग इमेल इन्टरनेटको सुविधा छ भने इमेल पनि गर्नुहोला इमेल ठेगाना एकै साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो हिँड्छ